अब प्रस्तुत छ बिबिसी वर्ल्ड सविस्ट ट्रास्टद्वारा निर्मित नाटक श्रृङ्खला कथा मिठो सारेको नमस्कार हजुर मन्धर्व तपाईँहरूलाई बर्दियाको महिना पोखर कि रोहिनीको कथा कस्तो लागेको छ कन् पक्कै पनि अब के होला भन्ने लागिरहेछ होला होइन महिना पोखरमा पुगेको मलाई रोहिनीको बिहे लोहरासँग गर्ने भन्दै लागि परे कि कल्लीको कुराले झन हल्झायो तपाईँहरू सम्झनु भएको छ नि होइन रोहिनी र लोहरा एकअर्कासँग बिहे गर्न नमानेपछि कल्लीले बड घरलाई गुहार पुगेकी थिइन् नि हाम्रो पुर्खाहरूले बाब बाजेले महिलाको लागि चलाइदिएको एउटा राम्रो अधिकार हो हुन त बडगरले ठिकै भने हुन् विधवाको पनि बिहे गराउने थारूहरूको चुरिया पहिरान चलन त ठिक हो नि होइन राजुर तर यो चलन कसले कुन मनसायले गर्न लाग्दैछ भन्ने मुख्य कुरो हो नि होइन र अब बडगरलाई यो बिहे पछाडि कसैको कस्तो मनसाय छ भन्ने के थाहा विचरा लोहरा रोइनी गाउँको त्यो ठूलो सभामा सबैले बिहे गर्न दवाब दिएपछि त्यसको विरोध उनीहरू बोल्नै सकेनन् आखिरिया उनीहरूको सके उनी चुरिया पहिरना भएरै छाड्यो आठ दुल्हा दाइ बर खुशी आठ दुल्हा सप्रत टोल आ दिदी दिसिनी छु म त आज भाइया तल त त ताउको बढाउ त आठ आठ दिन दिन के मानन छ आठ आठको बुरफा आठ त पता ए दुल्हा गा के खुशी हास देखे त आज खूब सरप्राइज ति अपन दुल्हा अपन भाइ के हे Oh, हो दिदी आज त म धेरै खुसी छु म भाइया यता चाहिँ तला गराउ टाउको बारिश से कराउ न गासिन राम्रो देखा तुमै त हार फुटो आज सपना धलो त म अ धेरै राम्रो आ खेतोट कछु आज फुटो जान न बसाय अ तल ग थौडी लिल के मान है न बरा टाइट छ ग बरा टाइट छ ग थु एकटा थौडी दिन कराउ हाल हाल लगा राख्छ नि अब त सिन्दुर लगाउन पाछस् माया गर्छ तलाई बाहिर जानु पर्दैन किन पिर गर्छु भोजहिरखुन नान भोजन लाखुन रे अरे नान भोजन चाहिँ कि छ पार छ डर बान भोजन धान खुन नान भोजन लाहिक मेरुन रे मेरो नजिक पनि नआउनुहोस् के कुरो गरिराख्नुपर्छ बाबु तपाईँले तपाईँकोमा बाबु होइन बाबु चाबु होइन म तपाईँको रक्सी मान्छेको जिन्दगी न मर्नमा बाँच्नु गराइदिन्छ मलाई त तिम्रो अनुहार पटक्कै देख्न मन लाग्दैन र आमाको पनि देख्न मन लाग्दैन मेरो नजिक पनि नआउनु छोपरा तिमी कहाँ छौ अझ मैले के के दिन देख्नु पर्ने भगवान यो छोपरा मलाई पनि लैजाऊ मलाई पनि लैजाऊ छ यहाँबाट गुगुटा गुगु हरि मैना हरि मना पठाका ओलाटा ल चोरी मना हरिना भण्डारा टो देखैरी मैना हारी मैना राङा पाटा राँगा ढेकिया जो बोलरी मना हि मना ढेँकी चाखी बोलरी मना मैले यति धेरै घाँस काटिसकेँ बा ए गेन्दिया घाँस काट्नुलाई किन त टोला र बसिरहेको छिस् काटी त राख के गर्ने आजकल मलाई एकछिन एक काम गर्न मन लाग्दैन त्यही लोहरा र सम्झेर त बसिरह्यो होलिस् तँलाई त्यसले माया गर्ने भए हेर्न ऊ आफ्नो भाउजूसँग बिहे गरेर गयो तँलाई एकचोटि भनेर गयो माया गर्ने भए त तँलाई भनेरै जान्थ्यो होला त्यस्तो बिहे गरेर जाँदै जाँदैन हो त नि साथी पहिला मलाई कति ठुल्ठुलो कुरा गर्थ्यो मलाई नै जीवनसाथी बनाउँछु भनेर भन्थ्यो तर आज मलाई एकचोटि पनि नथादिकन भजूसँग बिहे गरेर गयो मलाई कति ठुलो विश्वास दिन्थ्यो तिमीलाई नै जीवनसाथी बनाउँछु मलाई एउटा खेलाउन जस्तै खेलाएर आज छोडेर गयो साथी हो मैले तँलाई पहिले नै भन्थेँ नि त्यो लोहरा तँलाई माया गर्छु भनेर तँलाई लोभ मात्रै देखायो उसले के के भनेर भन्थ्यो मैले भन्थेँ नि तँलाई यस्तो डगहरू उसको पछि लागेस् भने तँलाई उसले कुनै दिन धोका दिन्छ भनेर देखिस् आधा दिएर गयो के गर्ने साथी पहिला सायद उसको पनि केही कमजोरी त होला कसैको दबाबले त होला तर पहिला त यस्तो गर्थेन के गर्ने म त सोच्नै सक्दिनँ म त उसले भुल्नै सक्दिनँ जति भुल्न चाहन्छु फेरि त्यही कुरा त्यही घुमेको कुरा याद आउँछ के गर्ने साथी हे भगवान् यसको बुद्धि कहिले पलाउँछ माया गर्ने भेटिहाल्छुस् अर्को किन उसको पछि मात्रै लाग्थेस् हेर मैले भनेको कुरा मान्छेस् भने अब उसलाई तैले बिर्सिदे खै म त के गर्नु त सुत्नै सकिरहेको छैन स्वास्नीले जे भन्नु ए भन्नु चाहि हु भन्नु त त मेरो मनको कुरा तपाई किन बीचमा बोलनु ए भगवान यो छोरा किन आज भोली रिसौं स यसरी हे म त जान्छु भाइ कुखुरा पनि खाइरहेछ ह ह ह ह त खाइदिऊ न पीस त हे थियो नि इलिनु सखै ल अनि खै भात ल्याउ त छिरो मेरो धुलो भयो गाछ ए अनस्नो नि पानी कस्तो तरकारी मसाला साल हाले छु नि क्या कस्तो खालि हालि त छु नि मसाला पहिलो पहिल्यै सबै ठिक लाग्थ्यो अहिले त रेलकोमा बहुत फरक भइसक्यो के पहिलेको रेलकोमा ठिकै त छ नि जान्छु भन्नु सबै कहाँ जान, जान लाग्नु भएको तपाईँ त आजकल पढ्न जानुहुन्न कहाँ जानुहुन्छ तपाईँ स्वास्नी कोले आमा बने छ जहिले पनि रिसाउनुहुन्छ अलिकतिमा के केही भन्नै हुन्न कि उहाँलाई सबै सबै भत्किदिनुभएको छ भने कस्तो राम्रो भावनाहरू छ हेर्दा रोहिनी आज सबै ओसार्नु सक्ने हो है अँ भाइ ल छिटो छिटो गर ल ल ल छिटो छिटो ओसास् सारंगी ए, नाम सारंगी ना के? नाम नाम हेर न हेर्न रोहिनी बिहे भयो भेटै भए छैन अनि अब बिहे गरेपछि जिन्दगी पछाडि चलाएछ भनेर यसो तपाईँको बिहे छैन भ छैन बिहेपछि के हुन्छ कसो हुन्छ भनेर सोध्दै हुनुहुन्छ विचार गर्नुस् है के विचार गर्ने हो मेरो पनि बिहे भ छैन अ के भनेको अनि उहाको नाम चाहिँ के थियो नि उसको नाम फुलबारी हो मेरो साथी हो ए हो नामै त फुलबारी रहछ अनि के भ त मेरो नाम फुलबारी सबै दा दिलदार दिलु सधैं भन्नुहुन्छ के रे अरु के छ आयो सबै सकेलाछ चाहिँ लाग्न है अनि दिलु त्यो गायन टोल जान्छ्यो भने थियो किन भकारी अ गय अब रमाइलो भयो एकदम राम्रो पनि भयो अनि अब फेरि यता आएपछि फेरि असर्पित दादाले कतै जान दिनु फेरि अब महिना पनि त राम्रो छ नि घुम्नको लागि होइन असर्पी दादाले निस्किन दिनु भएन कि यहाँको अर्कै कुराले महिना के, कुरा के थाहा <laughs> त्यस्तो चाहिँ त्यस्तो चाहिँ होइन है फेरि आख, यो तस्ता परिहाल्यो नि नयाँ मान्छे आएपछि कस्तो विचार लजाएर गयो के हेर न एउटा कुरा सोध ल सोधौँ के कुरा हो लोहरासँग बिहे भएदेखि तिमीसँग भेटे भएन होइन तिम्रो जिन्दगी कस्तो चल्दैछ ठिकै छ रहेछ बिहेको अनुभव यसो मलाई पनि भन न छ्याज पनि लाग्दैन के सेजले पनि त्यस्तै नचानी लचानी कुरा गरेर लाद लाग्नु नि हुने कुरा पनि सोद्धाखेरि ल ल विचारी लोरा लोहरासँग आफ्नो अडबाङ रे वैवाहिक जीवनको बारेमा के पो भन्न सक्थिन् र फुलबारीलाई कस्तो अप्ठ्यारोमा अल्झिकी थिन भन्ने कुरो त उनलाई मात्रै थाहा थियो खुर त्र म बुढा होस् या जो जोस् जो पनि मलाई झिस्काएको हो यो छातीमा कति दाम छ भनेर खोजा हो छातीमा खुब दाम छ रक्सी खाने मात्रै दाम छ दिन र नजिक आइज आइज यता नजिक आइज तँलाई बताउँछु अझ बताउँछु तलै म के गर्नु सक्छु मन पोले कत्न जोसे मियो सोहले नाटक देखाउँछस् सोले नाटक देखाउँछ त्यो बुढा सुन्नु न सुन्नु न बुढा कस्तो नसुनेको सुने राखेछु कान तेरैतिर छ आँखा मात्रै चिम्केछु अनि यो त कुरा छ नि त्यो आजभोलि त रोहिणी र लहराको कुरा धेरै भिरेको जस्तो लागेको छ नि मलाई बरु वकिलतिर जाउँ न यसो कुरा गर्नलाई त्यो जग्गाको बारेमा भोलि सोचौँ ल के भोलि भोलि कुरा गर्नु चाहिँ यो दरुवाको यस्तै यस्तो नगरेर त घरको सबै बिग्रिरहेको हुन्छ अब जे गर्नु छ त्यो म गर्छु बरु म त्यो संगा चाहिँ कुरा गर्छु कस्तो नकुरा बुझेको मान्छे राक्सी मात्रै खानुहुन्छ अन्त मै कोने मी पहिले हुँ ए हेर न हेर मैले त दुई तिनवटा माछा पारिसकेछु ए म त एउटा कुरा भनौँ नोइसा आउँदै जस्तो छ ए हो त ऊ त न हेर यता देखे जस्तो एता गेंदिया, गेंदिया के गेन्डिया गेन्दिया भन्दै कुरासँग अनि एकचोटि यसरी पछ्याउँदा पछ्याउँदै एक एकपटक भयो आफूलाई भेट्न लोराले त ढिलो भएन ओहो धेरै प्याज लाग्थ्यो रुख्ने यहाँ मान्छेले देख्यो भने के भन्ला अब घरमा राखेको छ बिहा गर्ने बेलामा एकचोटि पनि मलाई भनेन कि पहिला त खुब भन्ने गर्थ्यो बिहा गरेर हामी नेपालगान जाने कहाँ कहाँ जाने खुब ठुलो कुरा गर्थ्यौँ पखन म तिमीलाई सबै कुरा बताउँछु कसरी मेरो भाउजूसँग बिहा भएको पहिला यहाँ बस्छ त भना, देखे भना के घरमा, मेरो कुरा आमाले गरे न भने, हाम अस्ति एउटा माउसीले सुन अब त्यो तिन बिघा जग्गा छ त्यो भाउजूको नाममा छ भाउजूलाई मैले बिहा गरेन भने त्यो भाउजू आन्तै कहीँ बिहा गर्नुभएको भएदियो त त्यो जग्गा बाहिर जान्थ्यो अनि त्यो मसँग बिहा गरेपछि त्यो जग्गा पनि घरमै हुन्छ भनेर पो बिहा गरेको मेरो मनमा त केवल तिमी छौ <laughs> तिमी त पहिले नै यस्तै भन्ने गर्थ्यौ मलाई थुल कति ठुल्ठुलो कुरा गर्थ्यौ अनि तपाईँको कुरामा म कसरी विश्वास गरौँ तपाईँको बिहा नै भइसक्यो अब हाम्रो विवाह कसरी हुन्छ सबै ठिक हुन्छ तिमी मेरो कुरामा न म जे जे भन्छु त्यही त्यही गर नरो नरो सबै ठिक हुन्छ क्या यो भेट पछि भने लोहरा र गेन्दियाको भेटघाट निरन्तर हुन थाल्यो अनि माया झ्याङ्गिने के बेर लाग्थ्यो र माया झ्याङ्गिँदै जाँदा भेटघाट बाक्लिँदै जाँदा अनि एक दिन त हुन्छ म लामो बनाउँछु तिमीले गोलो यता हाला पानी भयो भयो भयो पुग्यो है ए भुस मिलाउने भुस मिलाउने सबै मिलाइदिउँ एउटा मेरो कपडा डोबाट पुरै उ भयो गोबरै गोबर सम्हाल्न हेर्न रोहिणी गोबरै सक्यो त ए अन्त अब कमा ल्याउनु ल ए मैले त ऊ लोटन दाइका भनेछु गोबर बचाइदिनु भनेर झन् ए... त लिएर आइजा म बनाउँदै गर्छु हुन्न ल ल खै तले पानी ल चारै आउनु नि फेरि ल कस्तो घाम लागिरहेको छिटो छिटो बनाएपछि सुक्छ ल चारै आउनु है कतीका गोबरै गोबर पुरा मुख परि ल भुस सकियो घुस ल्याउन भनेन ल्याउँछ कि ल्याउने ल्याए त राम्रै हुन्थ्यो यता सुन्न भने मेरो कुरा गोबर लिन गएको मान्छे त्यतिकै आउँछ बा गोबर सोबर कुरा छोडिदे त्यो के कुरा हो के त्यो हाम्रो लोहरा छन् नि के लोहरा के लोहरा त्यसलाई एउटा केटीसँग त्यहाँ खलियनमा देखेँ गएको पछाडिबाट देखेँ को हो को त्यो केटी त चिने छ कि आ, को थी। थी? ए, आ, गेंदिया हो पल्लो गाउँको अँ अँ अनि तैले मलाई किन भन्यो पहिला हेर्न म तलाई भन्छु भन्थे अब यस्तो कुरा पनि त साथीले भन्नु पर्दैन तँलाई भन्छु भनिरहेको थिएँ त अब भन्छु भन्दा भन्दा भन्छु भन्दा भन्दा त मेरो कोस ल भन्दा मेरो मिल्ने साथी होइन भन्नुपर्ने त थियो अब बन... भन् यस्तो कुरा पनि कसरी भन्ने अप्ठ्यारो आजकल त मन पुरा गएको भन्नुहुन्छ तपाईँको भुट होला है त्यो गेन्दियासँग होला नि त भुतै देखि के भुट होला गेन्दिया हो भन्नुहोस् न सिधै होइन चिपकेरक भने भाउजू तपाईँ नै भन्नु तपाईँ नै भन्नु किन त्यहाँ चुप लागेर बस्नुभयो किन बोल्न दिन्छन् आफ्नो इच्छा छैन भने जहाँ पनि बोल्न पाइन्छ तपाईँ त लोग्ने मान्छे तपाईँ त बोल्न सक्नुहुन्थ्यो मैले भने अलिकति पनि बोल्न नसक्ने मुख जा जस्तो गर्ने अनि घाँटे फुट्ने गरी राख्छु म तिमीलाई आफ्नो भाउजू पनि मान्न सक्दिन र आफ्नो स्वास्नी पनि मान्न सक्दिन न त मान्दिन मेरो मनमा आफ्नो गिन्डियालाई मात्रै राख्या छु माया गर्छु त गेन्डिया गर्छु बिहा गर्छु त गेन्डियासित गर्छु अनि यस्तो गर्ने भाइ किन देखाउनु यस्तो दिन तपाईँले देखा हो तपाईँले गेन्डियासँग गएर कुरा गर्नु सु एउ के सुत्ने एउटै कोठामा खै लोहरा कहाँ गयो रातो खै अनि राति हिँड हुनुहुन्थ्यो भने कहाँ गयो अहिले लग्न सोच्ने एउटै कोठामा उडाँदाखेरि थाहा नहुने बाहिर हुनुहुन्छ होला अहिलेसम्म चाहिँ एउटै सानो सुत्दैन के हो खै आमा सुत्दैन अहिलेसम्म खो बाहिर हुनुहुन्छ होला बाहिर हेर्नु बोक्ने तपाईँले ए लोरा के खै लोहराले म देखे छैन कस्तो सुत्नु भएको आँगनमा सुतेपछि घरको अस्ता गर्नुहुन्न नि बाबा उठो हाली चलो खोजे ए सरता पढाइ छ यता ए सरता सरिता सुन तिहानै गयो त्यो त हा ओहो कहाँ गए गयो होला यो मान्छे के कस्तो मान्नु भएको यो बुढा बनि राख्छ खाएर हिजो भनेको कुरा थाहा छैन क्या हो मलाई चलो बाबा छिटो म त जानुभएको सक्यो आउछ त के यताम त हेर्न पर्यो त गए काक त गयो हेर्न नपरे यो गए हेर्न नपरे ए बाबु स्ने उसले देख्यो कि नाइ लोहरालाई नाइ यो त नयाँ हैन लोहरा हो हो कहाँ गयो यो मान्छे त जानु भ होला जाउ त हेर्न हा गए होला वस्तु का जानु भ होला जाउ त जाउ ओ शुक ओ शुक ओ शुक हजुर लोहरा के हेर देख लो लोहरालाई त देखे ना केतो बाबु त्यो लोहराले देख्नुभयो किन कलातिर आउनु पर्ने के अरे आएन हतेरी छैन नाटक श्रृंखला कथ मीठो सारंगिक हो रोहिणी इस अंक का कलाकार प्रकाश कंदर्व सुखा थारू असरफी थारू अनुराधा चौधरी दुशानी थारू रामकिशन थारू प्रचण्ड थारू साहुनी थारू रामरानी थारू कल्ची थारू गोहनी थारू चन्दा चौधरी सरटकका लेखक तथा निर्देशक हुनुहुन्थ्यो शिवानी सिंह थारू साथमा हुनुहुन्थ्यो भवसागर घिमिरे र खगेन्द्र लामिछाने ध्वनि सम्पादन गर्नुभएको थियो शिरेश विक्रम थापाले र नाटकका सम्पादक हुनुहुन्थ्यो फियोना लेजर यो नाटक यूएनएफपीए को सहयोगमा बीबीसी वर्ल्ड सर्विस ट्रस्टले बनाएको हो नाटक कथा मिठो सारङ्गीको भरकरे प्रसारण गरिएको अंकबारे तपाईँका कुनै सुझाव सल्लाह र व्यक्तिगत अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने पत्रचार गर्न नभुल्नुहोला गर्ने कार्यक्रम सारिकसी वर्ल्ड सर्विस ट्रस्ट झम्सी ललितपुर पोस्टबक्स आठ नौ सात पाँच इपीसी त्यस्तै इमेल ठेगाना हो एलईटी तपाईँले पठाउनु भएको पत्र हाम्रो अर्को कार्यक्रमीको भलाको प्रसारण गर्नेछौ कार्यक्रमीको <S LEGOiß> भलाकोसारीको जानकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै मिदा चाहन्छु कार्यक्रम सारङ्गीको भलाकुसारीमा नाटक कथा मिठो सारङ्गीको का पर्दा विभिन्न रोचक कुराहरू महिला पुरुष बिचका गिता मिठा सम्बन्धहरू अनि नाटक संघ सम्बन्धित विविध पक्षमाथि गरिएको छलफल पनि सुन्न सक्नुहुनेछ होली बेलुका सवा आठ बजे सुन्न नबिर्सिनु होला कार्यक्रम सारङ्गीको भलाकुसारी